एकजना युवा सर्जक हुनुहुन्छ उहाँ हुनुहुन्छ सर्जक सुमन लम्सालिसाङमा उहाँको जन्म भएको हो वेस्टर्न रिजनल कलेजमा इन्जिनियरिङ विषय पढ्दै हुनुहुन्छ र स्नातक तह दोस्रो वर्षमा उहाँ अध्ययनरत हुनुहुन्छ विशेष गरी नेपाली साहित्यका विभिन्न विधामा उहाँले कलम चलाउँदै आउनु भएको छ आज हामी उहाँको लेखन यात्राका विषयमा कुराकानी गर्नेछौँ र यो कुराकानी पनि हामीले करिब दुई हप्ता अगाडि नै रेकर्ड गरेका हौ सु धन्यवाद दिदी कसरी आइपुग्नु हो काठमाडौँ यो इक्जाम सकिएपछि काठमाडौँ जानुपर्छ भन्ने पहिलाबाट लगाइरहेको यहाँको साथीहरूसँगको भेटघाट रे खालको माहौलसँग पनि अलिकति यो कस्तो हुन्छ भने हाम्रो यो पढाइ पनि त्यस्तै छ छ छ महिनामा इक्जाम भइदिन्छ छ महिनामा चाहिँ टोटल्ली कम्प्याक्ट भयो जस्तो हुन्छ अनि त्यही भएर अब अलिकति खोल्न पर्छ साथीहरूसँग नि कन्ट्याक्ट हुनुपर्छ भन्ने लाग्यो र अनि भएर आएको म चाहिँ काठमाडौँ कस्तो खालको परीक्षा मेरो अहिले यो इन्जिनियरिङको सेकेन्ड इयरको परीक्षा लगभग सकियो अहिले तपाईँ वेस्टर्न रिजनल कलेजमा चाहिँ नेटवर्कलाई के भन्छ नेपालीमा छैन नेपालीमा कस्तो भयो त परीक्षा यहाँको परीक्षा ठिकै छ हुनपर्ने जस्तो भइरहेछ धेरै कुरा मलाई के लाग्ने भने धेरै कुरा अपेक्षा गर्नु पनि फाइदाजनक हुँदैन त्यही भएर त्यही हिसाबले सुरुमा अपेक्षा पनि ठिक्कै ठिक्कै खालको गरिन्छ र राम्रै हुँदै आउँछ पनि धेरै पढ्नुपर्छ है यो विषय नै अलिकति गाह्रो पढ्न धेरै त धेरै पनि डुबेर पढ्नुपर्छ एकदम यस्तो हो त इन्जिनियरिङको इन्जिनियरहरूको सानो सानो मिस्टेकले गर्दा पनि हजारौँ लाखौँ मान्छेको ज्यान जान सक्छ त्यो हिसाबले भित्र डुबेर पढ्नुपर्छ थोरै पढे पनि भित्र बुझेर पढ्नुपर्ने भएर गाह्रो चाहिँ गाह्रो हुन्छ कसरी रुचि भयो त यो विषयमा यो हाम्रो यो कम्प्युटर सम्बन्धी सफ्टवेयर सम्बन्धी मोबाइल नेटवर्किङ कम्युनिकेसन टेलिकम सम्बन्धी त्यो सम्बन्धी पर्छ सा। यो सानोबाट हुन्छ नि एउटा बच्चालाई यो के रेडियोमा के होला भित्र मान्छे कसरी भित्रैबाट मान्छे बोल्ने हो कि टिभीमा कहाँबाट मान्छे बस्ने होला भन्ने हुन्छ नि सानोमा क्युरियोसिटी जब त्यो के होला भनेर बुझ्दै बुझ्दै गयो यो चाहिँ यो टेक्नोलोजीबाट आएको कुराहरू रहेछ भन्ने थाहा हुँदै गयो र के रहेछ के रहेछ जति हुँदै गयो जिज्ञासा बढ्दै गयो त्यहाँबाट मेरो त्यो डाइभर्ट चाहिँ त्यसरी भएको यो विषय अन्तर्गत चाहिँ रेडियोको बारेमा इलेक्ट्रोनिक्स जे सामानहरू छन् ती कसरी निर्माण भए के काम गर्छन् यिनैको बारेमा जानकारी राख्ने त्यो डिजाइनिङ हुन्छ इन्जिनियरिङ भन्ने बित्तिकै डिजाइनिङ गर्ने हुन्छ तपाईँहरूको रेडियोको स्टेसन पनि सुरुमा इन्जिनियरिङै रेडियोको माइक्रोफोनको त्यो कस्तो बनाउने कतिसम्म साउन्ड लिने खा, खालको त्यो त्यो डिजाइनिङ चाहिँ सबै इन्जिनियरिङबाट गर्ने हो त मर्मत गर्ने चाहिँ पछि अब टेक्निसियनको काम हुन्छ त्यो डिजाइनिङ हुन्छ डिजाइनिङतिर रुचि भयो अनि बोल्ने अनि प्रस्तुता बन्ने त्यतातिर रुचि भएन मेरो सुरु सुरुमा भएको थियो यो अलिकति के सुरुमा देख्दै गर्दा झप्पी आउँदा पनि त्यो हुने गर्छ नि त रेडियोमै बोल्न त त भन्ने सुरुको बेलामा चाहिँ भयो अब बुझ्दै गइयो अनि अलिकति के लाग्यो भने मैले चाहिँ एकैचोटि एक धेरैतिर हात हाल्न खोजेँ भने म कुनै पनि कुरामा सफल हुँदिनँ त्यही भएर मेरो पढाइ पनि त भयो नि रेडियोको जब यहाँलाई पनि छ अलिकति बढी टाइम दिनपर्ने टाइम त हामीसँग एकदमै कम हुन्छ त्यो हिसाबले गर्दा पनि त्यो रुचि हुँदा हुँदै पनि त्यो पढाइले रुचिलाई मारिदिएपछि अहिले त्यस्तो छैन पढाइमा डुब्नुपर्छ भनेर जुन भन्नुहोस् होइन साहित्यिक क्रियाकलाप एकातिर छन् तपाईँ साहित्यमा पनि रुचि राख्नुहुन्छ यतातिर नि डुब्नु पर्यो आफ्नो पढाइ इन्जिनियरिङ जुन क्षेत्र छ यसमा पनि डुब्नु पर्यो कता कता डुब्नु यो धेरै ठाउँमा भन्दै आउने कि यो इन्जिनियर पढेको मान्छे कसरी आयो साहित्यमा भन्ने म चाहिँ के भन्छु भने मान्छेमा जहिले पनि दुईवटा मान्छे हुन्छ एउटा दुनियाँले देख्ने गरेको मान्छे एउटा दुनियाँभन्दा बाहिरको मान्छे अनि मैले चाहिँ साहित्यलाई कसरी लेखेको छु भने मभित्रको साहित्यलाई दुनियाँले देख्दैन मभित्रको एउटा इन्जिनियरिङ कलालाई चाहिँ दुनियाँले देख्छ साहित्य भनेको त फिलिङ्स हो फिलिङ्स कसको आउँदैन मान्छे जन्मिने सबै मान्छेको फिलिङ्स आउँछ र सबैजना साहित्यकार हो कसैले लेख्छ कसैले लेख्दैन फरक त्यति हो र यो साहित्यलाई चाहिँ साहित्यमा पेसाले असर राख्छ पेसाले साहित्यमा सम्बन्ध राख्छ भन्ने चाहिँ मलाई लाग्दैन कतिसम्म पढ्ने अब पढ्न त खोइ म पढ्न यो भन्छन् नि मान्छेले यति नै पढाइको त दायरै हुँदैन मान्छे अन्तिम चितामा पुग्नुभन्दा अगाडिसम्म पनि मान्छे विद्यार्थी हुन्छ भन्छन् तर औपचारिक पढाइ चाहिँ त्यही गर्ने गरेको मास्टर अथवा म्याक्सिमम् पिएचडी त्यहाँभन्दा उताको त्यो छैन अन्त मैले पनि त्यो त्यतिसम्म त अहिले भयङ्क सोचिसकेको छैन तर पुग्ला भन्ने त्यो लाग्छ त्यो अनौपचारिक पढाइ त जीवनको अन्तिम कालसम्म रहि चाइनिज जति पढाइ पढेपछि नेपालमा काम गर्ने कतिको सोच होला कतिको विदेशमा जाने है तपाईँ अब भर्खर कि युवा हुनुहुन्छ है कतिपय अब विदेशमा गएर काम गरिरहेछन् कतिले अब प्रयास गर्दैछन् है तपाईँले के गर्दै हुनुहुन्छ तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु हाम्रो इलेक्ट्रोनिक्स इन्जिनियर भन्ने विदेश जाने भन्ने यो कन्सेप्ट त्यस्तो छ कस्तो छ भने विदेशीहरू थोरै लगानीबाट धेरै प्रडक्ट पाउँछन् किनभने नेपालका कलेजहरूले थोरै लगानीमा धेरै कुरा पढाइदिन्छन् उनीहरूलाई त फाइदा हुन्छ यी जनशक्ति निकाल्न विदेशले धेरै लगानी गर्नुपर्छ हामीलाई यहाँ स्कलरसिपमा सरकारले उल्टै पैसा दिएर पढाइदिन्छ अनि त्यही भएर विदेशको आकर्षण अमेरिकाले अथवा युएसले त लगभग कुल्चोकबाट डब्लुआरसीबाट पढ्दा पढ्दै पनि तानिदिने अवस्था हुन्छ त्यो त्यो एकदमै विकृतिको रूपमा अनि आइसके भए मान्छे उतै गएर गायब भइदिने यहाँ पनि जागिर गाडी उता गएर गायब भइदिने त्यो हुन्छ मेरो हकमा चाहिँ मलाई के लाग्छ भने हमीसंग यहाँ जे छे जे पढ़िया पर्याप्त छेन को, को लागी लागी, ती बुझना को विदेश जानू एक दुई वर्ष दुई चार वर्ष दस वर्षसम बस्तर तैं जे बुझे सिकिं तेसला अपने ठावी लेकर जहाँ बाूली सुरू कर लिया तीक रोप्न पर्चा उत्पादन करूर्स पर भाई मैं लज ला को दिनसम यही सोचू रविष्यवाणी यही होने आशा पढ्नलाई विदेश जान सकिन्छ तर फर्केर आउने चाहिँ पढ्न बुझ्न अथवा जबकै लागि पनि बुझ्नको लागि जान सकिन्छ अब साहित्यको कुरा गरौँ रचनाको है अहिले तपाई, गजल मुक्तक अरु विधामा पनि रचना गर्नुहुन्छ होइन लेख्न त धेरै लेख्न त कोसिस मात्र छ मैले अलिकति न्याय गर्न सक्छु भन्ने लाग्ने गजल र मुक्तक नै हो अहिलेसम्मको किन त यी दुईटा विधा मात्रै सुरुबाट पनि त्यो प्रभाव त्यही अनुसारको पर्दै गयो गजल सुन्ने अलिकति माहौल बन्दै गयो हुन्छ नि सबै मान्छे एउटा गाडी चलाउन जान्ने मान्छेले त्यो मान्छेले मोटरसाइकल चलाउन जान्छ भन्ने हुँदैन नि त त्यस्तै ती खालको त्यो पर्दै गयो एक खालमा त कसरी बस्यो लगाव होइन त मावलले पनि प्रभाव पार्यो होला त्यही मेरो त लगाव चाहिँ त्यतापट्टि अलिकति बढी गइदियो गजल र मुक्तकतिर र अरू चाहिँ म सम्मान गर्छु सबै विधा कहिलेदेखि लेख्न थाल्नु मैले लेख्न गजल लेख्न भनेर बसेको ठ्याक्कै दुई वर्ष दुई कस्ता कस्ता कम ज्यादा? जुन-जुन ती पिन्छ होला र नौजवान जसरी सिँगै देश बेचिन्छ होला यी हिमालहरूको पनि छाती नापिन्छ होला र नौजवान जसरी सिँगै देश बेचिन्छ होला ऊ हर रात आँखाबाट जिन्दगी खसाल्छु भन्छ ऊ ऊ हर रात आँखाबाट जिन्दगी खसाल्छु भन्छ यसरी पनि कहीँ जिन्दगी सकिन्छ होला यसरी पनि कहीँ जिन्दगी सकिन्छ होला यी हिमालहरूको पनि छाती नापिन्छ होला नसम्झनेहरू जिन्दगीभरि बिर्सिँदैनन् न नसम्झनेहरू जिन्दगीभरि बिर्सिँदैनन् बरु सम्झनेले नै कुनै दिन बिर्सिन्छ होला बरु सम्झनेले नै कुनै दिन बिर्सिन्छ होला यी हिमालहरूको पनि छाती नापिन्छ होला पुत्तलीले भरिएका छन् अँध्यारा कोठाहरू पुत्तलीले भरिएका छन् अँध्यारा कोठाहरू के अब उज्यालो दिन दियो बालिन्छ होला के अब उज्यालो दिन दियो बालिन्छ होला यी हिमालहरूको पनि छाती नापिन्छ होला अन्तिम शेर समुद्र मुनिका बगरहरू यही सोच्दा हुन् समुद्र मुनिका बगरहरू समुन्द्र मुनिका बगरहरू यही सोच्दा हुन् पानीको जीवन कहाँ गएर सिद्धिन्छ होला पानीको जीवन कहाँ गएर सिद्धिन्छ होला यी हिमालहरूको पनि छाती नापिन्छ होला र नौजवान जसरी सिङ्गै देश बेचिन्छ होला मुक्तलयमा यहाँले लय त भन्ने कुरा यो भन्दै गरेको मुक्तलयमा लेख्ने भन्नुहुन्छ तर मलाई यो त्यति धेरै ज्ञान छैन कुन लय के यताउता भन्ने कुराको मैले एउटा फर्मेटमा बस्नुपर्छ भन्ने लाग्छ र बहरमा यसरी खास गजलको त इतिहास चाहिँ बहरबाट सुरु भयो तर मैले चाहिँ आफूलाई आफूले नढाटी तपाईँलाई भन्नुपर्दा म सक्दिनँ गजलमा गजलमा भाव जोगाएर बहरमा भाव जोगाएर गजल लेख्न सक्दिनँ मैले र नेपालमा अहिलेसम्म मैले त सकेको कसैलाई पनि भेटेको पनि छैन हिन्दीमा धेरै हुनुहुन्छ नेपालमा कोही भेटेको छैन र म आफू पनि त हैसियत राख्दिनँ त्यस कारणले मैले भावलाई अलिकति उठान गरेर गजल लेख्ने गर्छु यो गजलमा के भन्नु खोज्नुभएको यहाँले यस्तो एकजना एकचोटि यो उसले अलि विदेशको एउटा साहित्यकारले भन्नुभएको छ कविले कहिले पनि व्याख्या नगर किनभने श्रोताले जस्तो चाहन्छ त्यस्तै बुझ्न जे भन्छ होइन तर तपाईँले सोधिहाल्नुभयो म सर्फेसमा यो परिवेश मात्र भनिदिन्छु गजल यो मैले लेखेको ठ्याक्कै सुरुको चाहिँ परिवेश मिल्छ चा। यो ब्रिटिस आर्मी इन्डियन आर्मीमा भर्ती हुँदाखेरि छाती नापेर भर्ती गर्छ भन्ने एउटा मान्छेको नेपालको अधिकृत लेभलको सरकारी जागिर छोडेर मान्छे भर्ती हुन त्यो मान्छेको एट्र्याक्सन भर्तीपर्तीको एट्र्याक्सन यो भइरह्यो भने त त्यही हिसाबले भोलि हिमालको पनि छाती पिन्छ होला मान्छेको जसरी र नौजवान जसरी सिङ्कै देश पनि बेचिन्छ होला सबै मान्छे भर्ती भरे विदेश बसी अनि देशकैलाई भन्नु हामीले युवाहरू सबै विदेश बसी भन्ने त्यो फिलिङ्सबाट लेखेको छु सुरुमा कस्ता विषयमा लेख्नुहुन्थ्यो अनि कसरी परिवर्तन भइरहेको यहाँको लेखाए मेरो विषय त लगभग एउटै हो मैले अलिअगाडि एउटा इन्टरभ्यूमा नि भनेको थिएँ त्यो एउटै छ कि त्यो मान्छेको के हुन्छ भने सुरुमा त फुटबल खेलाडीको हुन्छ नि त्यो ट्र्याक त्यो मान्छे मान्छेले मिडफिल्डबाट खेल्छ भने त्यो मान्छे त्यही सशक्त त्यही ठाउँमा सशक्त हुँदै हुँदै जान्छ खेल्दै जाँदा उसको स्किलहरू डेभलप हुँदै जान्छन् तर त्यो मान्छे स्ट्राइकर बन्दैन मिडफिल्डमै खेलिरहेको मेरो पनि त्यस्तै छ कि मैले यो देश र यो परिवेशभन्दा पनि पर नियति होइन त्यो बिम्बहरूको गरेर लेख्ने गर्थेँ पहिलाबाट नै अनि त्यसैमाले राम्रो बन्दै गएको त्यो परिवर्तन त्यस्तो भएन खासै अहिले एकदम विद्यार्थी मेरो गजलको विद्यार्थी मैले मैले के हुन्छ भने मिडफिल्डको भूमिका पनि राम्रो भूमिका हुन्छ त्यो कम्बिनेसन हुन्छ नि पास दिन चाहिँ सकिन्छ मिडफिल्डको मान्छेले गोलै चाहिँ हान्न सक्दैन भन्ने लाग्छ अब त्यसपछि गोलै नहान्ने गोलै नगर्ने हो त गोल, गोल देन अब एउटा हुन्छ यो गीत गीत गजल मन कुन ए गजल की, गजल। की आवाज गजल सुना God's sake 2070 को पावन अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं ग्राहक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। Aqua 100 परिवार फोन नम्बर 42685555 42685555 हेलो हेलो आमा आज घर आउनु अलि ढिलो हुन्छ है किन मेरो ईसीजीमा प्रब्लम छ किन छोरा के भयो कसरी भयो हैन आमा तपाई नि संसार गतिशील हुन्छ र हाम्रा संवाददाताहरू त्यहाँ रहन्छ जहाँ समाचार हुन्छ बिबिसी नेपाली सेवाको बिहानी प्रसारणले तपाईँ समक्ष ल्याउँछ महत्वपूर्ण स्थानीय र अन्तर्राष्ट्रिय समाचार र तपाई ताजा समाचारका साथ आफ्नो दिनको शुरूवात गर्न सक्नुहुन्छ बस बस किरा त जेलबाट भागी छ नि भेरी ब्याड अब यति ठुलो सहरमा कहाँ खोज्ने त्यसलाई चिन्ता नट बस हामी कुना कुना गरेर खोज्छौ नि त्यसलाई सिल्ली बय त्यो काम त तिम्रो होइन कोलगेट को पो हो त Ha <laughs> <laughs> <laughs> <laughs> <laughs> Colgate को calcium reinforced formula कुना कुनासम्म फैलिन्छ र दिनच दातमा कीरा लाग्नबाट maximum सुरक्षा बस बस दाँतको कीरा त समात्यो नि very good <laughs> Colgate दातको कीराबाट सुरक्षा कुना कुनासम्म Ace sir aspiring celebration offer come see what we got and get your ace laptop what you've always aspired for with gifts and a cash discount up to rupees 10000 guaranteed And believe it or not your chance to win 100000 rupees on the lucky draw Definitely a good time to get your Acer laptop and be lucky as well Markettile office systems Duramarg Ye <laughs> sahar ke gaon jo sukai hu jahan rahu Sabai ko अटने ठाउँ एफएम एफ दुई थोप्लोचार मेगा नेपाली रेडियो नेपाली आवाज खुङ्खुला मन सुनिरहनु भएको छ सा, रेडियो सगरमाथा एफएम एक सय दुई चार मेगा हर्सको यो प्रस्तुतिमा छौँ र हामी आज यति बेला एकजना युवा स्रष्टासँग छौँ उहाँ हुनुहुन्छ सुमन लम्साल जो साङ्जाको चिसापानी पाँचमा जन्मनु भयो र विभिन्न विधामा कलम चलाउनुहुन्छ खास गजल अनि मुक्तक उहाँ बढी लेख्नुहुन्छ र इन्जिनियरिङ विधामा उहाँको पढाइ जारी छ अहिले वेस्टर्न रिजनल कलेज डब्लुआरसीमा बिई दोस्रो वर्षको विद्यार्थी हुनुहुन्छ उहाँ र हामीले उहाँको लेखन यात्राको विषयमा कुराकानी गरिरहेका छौँ उहाँलाई मनपर्ने गजलहरू गीतहरू पनि सुनाउने क्रम छँदै नै छ सुमनजी अब परिवारको कुरा गरौँ है तपाईको पढाइ अलिक कडा भनौँ न यो इन्जिनियरिङ त्यसै यो विज्ञान अब यस्तो कडा पढाइ छ गाह्रो पढाइ छ परिवारका सदस्यहरूले के भन्नुहुन्छ बुवा आमाले एकदमै सुध लाग्ने कुरा हो बाबाआमाको एउटा ड्रिम भनेको छोराछोरी नबिग्रियोस् भविष्यमा एउटा राम्रो लट्ठी बनेर रा उभिन सकोस् आफूले टेक्ने लट्ठी बनेर उभिन सकोस् भन्ने प्रत्येक बाउ आमाको सपना हुन्छ त्यो भन्नुहुन्छ र मैले अघि तपाईँलाई जे भने त्यही कुरा भनिदिन्छु घर पनि मान्छेमा दुइटा मन लिएर बाँच्छ म एउटा मन मेरो काबुमा नभए पनि अर्को मन तपाईँहरूको आशा लिएर सधैँ मेरो काबुमा हुन्छ पिर नगर्नुहोस् भन्छु त्यो विश्वास रहिरहेको छ र घर परिवारले तपाईँले कतै वाचन गरेको अथवा कतै लेखेका यी सिर्जनाहरू पढ्नु भएको छ सुन्नु भएको छ कतै सुन्नुभएको छ त्यो एक्चुली टेलिभिजनतिरबाट नै हेरिराख्नु हेरिराख्छु भन्नुहुन्छ त्यो पोखरातिरबाट त्यो गजल उत्सवहरू हुने बेलामा पनि सुन्नुहुन्छ राम्रो छ भन्ने त्यो प्रतिक्रिया राम्रो नै दिइराख्नु भएको छ एकदम लेख्नको लागि कतिले गुरु थाप्नुहुन्छ है र कतिले चाहिँ आफै सिक्दै आफैले खोजेर गर्नुहुन्छ तपाईँले कसरी सुरु गर्नु मैले मनका कुराहरू डायरीमा लेख्थेँ सानैबाट सानैबाट लेख्ने गर्थेँ यो गजलतिरको आकर्षण एकदम मेरो यो संयोग भन्नुपर्छ म पोखरा झर्ने बेलामा मामा र म सँगै बस्ने मामा चाहिँ माहौलहरूमा जाने के गजल सुनाउने के गर्ने एकदमै गजलको सङ्गीतको पनि एकदमै पाराखी गजल आ, तो तो मा, गजल की की र गजलको त सुनाउने सुन्ने सुनाउने माहौल पनि पारा कि त्यो खा सायद त्यो पन्चिङ हुनुपर्छ मलाई होइन मामाले सुनाउने त्यो पन्चिङ हुनुपर्छ मलाई त अझै पनि याद छ यतिसम्म क्रेजी यहाँ स्वयम्को तपाईँको एउटा एल्बम आएको थियो त्यो बेलामा सम्भावना एल्बम त्यो बेलाको मान्छेले एल्बम किनेर सुन्ने त प्रचलन थिएन त्यो बेलामा मामाहरू पैसा खर्च गरेर गजलको एल्बम किनेर सुन्नुहुन्थ्यो कोठामा ल्याएर सुन्ने माहौल त्यो माहौलको त्यो प्रभाव हुनुपर्छ भन्ने मलाई लाग्छ गजलमा म आउनुमा चाहिँ त्यो पछि चाहिँ केही सिक्ने सिकाउने क्रममा हात जोड्न आउनेहरू हात छुट्याउनेहरू धेरै रहनुभयो आजसम्म पनि सा हुनुहुन्छ र त्यो प्रक्रिया त चल्दै गयो भाषा मिलेको छ कि छैन अथवा भन्नु खोजेको के हो गजलले अथवा मुक्तकले भन्ने कुराहरू कसैलाई देखाउनुहुन्छ ल्याइसकेपछि कि के गर्नुहुन्छ तपाईँहरू अहिले त सजिलो छ एकदम सजिलो उपाय भनेको फेसबुक अहिले त म त्यो दे धेरै प्रयोग गर्दिनँ जुन बेला म सिक्दै थिएँ सबै अग्रजहरूलाई त्यहीँ भेट्न पाइने र फेसबुकमा राखिदियो भने सुरुका दिनहरूमा चाहिँ मलाई धेरै राम्रो काम गर्यो कमेन्टहरू यसरी लेख्दै जा भन्ने खालको कमेन्टहरू आउन थालेँ फेसबुक जो हो नै मेरो एडिटर चाहिँ मेरो गजलको फेसबुक गजल कसरी लेख्ने भन्ने कुरा अब सिद्धान्तका कुरा रचना कसरी गर्ने भन्ने कुरा गर्दाखेरि किताबहरूमा पनि आउँछन् होइन कति कुरा त यी किताबहरूले कतिको सिकाउँछन् जस्तो लाग्छ यी गजल सम्बन्धी केही किताबहरू हामीले देख्छौँ होइन बेसिक रूपमा गजलै नबुझेको मान्छेलाई सिद्धान्त बुझाउनमा चाहिँ किताबहरू काम लाग्छ तर गजल लेखाउनमा त मलाई किताबको भूमिका त्यति लाग्दैन ती सिद्धान्त लेखिएका किताबहरूले गजल लेखाउँछन् भन्ने लाग्दैन गजल बुझ्नमा चाहिँ यस्तो खाले गजल हुने रहेछ भन्ने कुरा बुझाउन भन्दा माथि तिनीहरूले हैसियत राख्छन् भन्ने चाहिँ मलाई लाग्दैन र तपाईँ अब पोखरामै पढ्दै हुनुहुन्छ पोखरामै लेख्दै हुनुहुन्छ र यो समय पोखरामै व्यतीत भइरहेको छ अहिले वातावरण चाहिँ कस्तो छ अहिले एकदमै पोखरामा यो पहिला त के थियो म त्यति रा लागेन मलाई म आइसकेपछि म पोखरा झरिसकेपछि मलाई एकदमै ऊर्जाशील वातावरण के मलाई सबैभन्दा राम्रो लाग्ने भनेको पोखरा साहित्यमा कहिल्यै फुटेन सधैँ एकजुट भएर लागेर हिँडिराख्यो पोखरा त्यो चाहिँ मलाई पोखराको एकदमै राम्रो पक्ष लाग्छ राजधानी इतरका ठाउँहरूमा झुन्ड झुन्डको मान्छे बस्दै गरेको देख्दाखेरि मलाई यो पोखरामा चाहिँ एक ढिक्का भएर हिँडेको यो साहित्य ज्यादै नै लोभ लाग्छ त्यो कुरा चाहिँ कार्यक्रमहरू भइरहन्छ एकदम एकदम कस्ता कस्ता कार्यक्रममा सहभागी हुनुभएको छ म अहिले गजलसन्ध्याको सहसचिव पनि छु गजलसन्ध्या पोखराको र इन्जिनियरिङ साहित्यिक सञ्जालको एउटा अभियन्ताको रूपमा हामी म लगायतका केही साथीहरू हिँडिरहेका छौँ गजल सन्ध्या मुक्तक मञ्चको मुक्तक सम्बन्धी प्रोग्राम र पोखराकै जननी संस्था पोखरा पोखरेल युवा सांस्कृतिक परिवार उसको कविता वाचन र निरन्तर रूपमा राख्ने कार्यक्रमहरूमा पनि सहभागिता पछिल्लो क्रममा बढिरहेकै छु शनिवार मात्र हुन्छ शनिबार यति लेजर भएर गइरहेको हुन्छ बेलुकातिर हुन्छ त्यस्तो लाग्दैन आफ्नो गजल सुन्दाखेरि सबैभन्दा ठुलो बढी आराम लिन्छु अरूको गजल सुन्ने बेलामा त्यो बेलामा माने, र मैले के भने म भनेकै यही मध्ये हो मेरो त्यो मैले त्यो आफ्नो काबुभन्दा बाहिर राखेको मनलाई चाहिँ शनिबार छाडिदिएर हुन्छु भित्रको मनले चाहिँ अरू बेला ठाउँ पाउँछ आफूले सिर्जना गरेका रचनाहरू अरूलाई देखाउने अब आफ्नो गजल ठिक छ कि छैन भन्ने कुरा आफैले जान्नको लागि पनि फेसबुक एउटा उत्तम माध्यम हो भनेर भन्नुभयो यहाँले होइन फेसबुकमै पनि अब बेला बेलामा यहाँले पोस्ट गरेका गजलहरू पनि हामीले पढ्दै आएका छौँ र विभिन्न कार्यक्रमहरूमा तपाई सहभागी भएका कुराहरू पनि हामीले फेसबुक मार्फत जानकारी हामीलाई हुँदै आएको छ र विभिन्न ठाउँमा यहाँ पुरस्कृत पनि हुनुभएको छ होइन रचना वाचन गरेर पहिला त पश्चिमाञ्चल क्षेत्रीय गजल बाचन त्यसपछि त्यहीँका त्यो खुल्ला गजल प्रतियोगिता सुरुवाती दिन थिए ती भनेका चाहिँ मलाई ज्यादै प्रिय लाग्छ त्यो दिनहरू ती दिनहरूमा चाहिँ भइयो अब चाहिँ लगभग आजकल त छैन प्रतियोगितामा लगभग लगभग छोडिसकेको एकदम अप्ठ्यारो स्थिति हुँदो रहेछ कि त्यो फेरि त्यहीँजना पनि अप्ठ्यारो हुने त्यही फेरि लगभग अहिले चाहिँ छोडिसकेको स्थिति छ पहिला पहिला चाहिँ गरियो त्यो कुरा अब एकैछिन फेरि एउटा जतन गरेर राखेको छु भरे खाने एक मानो जतन गरेर राखेको छु हो मालिक रहर सानो जतन गरेर राखेको छु तिमीले जाने बेला आँसु पुस्न दिएको रुमाल तिमी जाने बेला आंसू पुस्तक रुमाल पुरानो जतन करके मालिक रर सान जतन करु पानी रसिना पर्द यही छाती में थाप्नेानी रसिना पर्द यही छाती मैं इस घर को छान जतन गरेर करू हो मलिक रहर सानो जतन गरेर राखेको छु फेरि मन लाग्दा फर्केर आउनु फेरि मन लाग्दा फर्केर आउनु तिम्रो लागि अचानो जतन गरेर राखेको छु तिम्रो लागि अचानो जतन गरेर राखेको छु हो मालिक रहर सानो जतन गरेर राखेको छु भरे खाने एक मानो जतन गरेर राखेको छु हजुर मालिक कसलाई भन्नुभएको यो बिम्ब समाजको यो उपल्लो वर्गको मान्छेहरूलाई त्यो के आफूले त्य बेलुका खानी सानो कुरा जम्मा पार्दा पनि सोध्नुपर्ने बाध्यता त्यो बाध्यता अझै पनि छ हाम्रो ग्रामीण समाजमा भनेर त्यो चाहिँ देखाउन खोजेको यहाँ चाहिँ हुन्छ हामी आभारी छौँ यहाँसँग यो सुन्दर सिर्जनाका लागि यति अर्को एउटा गजल वा गीत सुनाउ तपाईँकै रोजाइमा मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको पोखरी स्रष्टा अनुराग अधिकारीको शब्द प्रदीप राज पाण्डेको तिम्रो बारेमा अरूले कुरा गरेको तिमी फुल हौ बगैँचा कि केवल मलाई मन परेको अनुराग अधिकारीको शब्द रचना गैरेशको सङ्गीतमा प्रदीप राज पाण्डेको आवाजमा आजका हाम्रा पाहुना सुमर्ण लम्सालको रोजाइमा यो गजल सुनाउँदै छौ मलाई रुचि दिनआ तिम्रो बारे दैन तिम्रो बारेमा अरूले खुरा गरे खो मल तिम्रो बारेमा अरूले खुरा गरे तिमी के अस्ति फुल बगै छ कि तिमी के अस्ति बगैचा कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारे पारीमा अरूले मञ्चमा हामी युवा श्रेष्ठ सुमन लम्सालसँग कुराकानी गरिरहेका छौँ र हामी अझै केही बेर रहन्छौँ उहाँसँग सुमनजी तपाईँले प्रेमभन्दा अलिक भिन्न विषयवस्तुमा लेख्छु भनेर भन्नुभयो प्रायः जसो होइन अहिलेको यो समय जुन छ नि संविधान सभाको निर्वाचनका कुरा छन् एकातिर एकातिर अब रोग गरिबी भोक बेरोजगारी लगायत विभिन्न खालका समस्या छन् नेपालमा होइन यो बेलामा स्रष्टाले कस्ता खालका विषयलाई प्राथमिकता दिनुपर्ने हो जस्तो लाग्छ ऊ यहाँ थियो यो एकदमै लागेको कुरा सबैले गर्दै गरेको कुरा साहित्य दुईवटा हुन्छ एउटा धेरै समय बाँच्दैन केही कालखण्डको लागि लेखिएको हुन्छ त्यो आफै हराएर जान्छ एटा जुनी जुनीसम को अजर अमर बने बसिख यिवेश्ने तीन परिवेश हो कसरी समेटने भेरा मतलब ये परिवेश बिंब को प्रयोग ने साहित्य में समेटो तो कालजही बने बस भोलि अर्को यस्त परिवेश आयो तो, तो रचना ने काम कर जमाबी ने लेखे कविता तो बेला को लगी बिंब प्रयोग करविता आजसम जीवित री कु डाइरेक्टली फलानु सरकारलाई गाली गरेर फलानु सरकारको फलानु मान्छे राजीनाम दिए भन्ने खालका रचनाहरू लेखियो भने त्यसले नेपाली साहित्यलाई गलत मार्ग निर्देशन गर्छ भन्ने लाग्छ त्यही भएर मैले यो बिम्बको उचित प्रयोग यी कुराहरूलाई रिप्रेजेन्टेसन गर्नको लागि गर्नुपर्छ भन्ने लाग्छ तपाईँलाई लागेको कुरा जे छ नि त्यही अनुसारका सिर्जनाहरू कतिको पाउनु युवाहरूबाट अहिले मबाट एकदम म मेरो लेभलमा मसँगैको जमातभन्दा माथिल्लो जमात म मा उपन्यास कविता अरू विधाका त त्यति धेरै ज्ञान राख्दिनँ किनभने म आफूलाई त्यति धेरै त्यो विधाप्रति न्याय गर्ने मान्छे पनि ठान्दिनँ र गजलको विद्यार्थी भएको नाताहरूले भन्नुपर्दाखेरि मभन्दा मा माथिल्लो पुस्ताका केही मान्छेहरू छन् जसले सिङ्गो गजललाई प्रतिनिधित्व गरिरहनु छ केही मान्छेले गजललाई केही मान्छेहरू गजललाई चिनाउनुपर्छ भनेर अभियानका रूपमा अभियान न्त भनेर हिँडिरहनु भएको छ केही मान्छेहरू केही मान्छेहरू उहाँका त पछाडि यो दुई खालको मान्छे अहिले दुईवटा धार देख्छु मैले एक खालको मान्छेहरू उहाँ गजल पनि लेख्नुहुन्छ त्यो नलेख्ने होइन उहाँहरू गजल लेखनभन्दा बढी अभियानका रूपमा गजललाई देशभरि चर्चित गराउनुपर्छ भनेर विधाको मायाले हिँड्नु भएको छ अर्को खालि मान्छेहरू कम गर्नुहुन्छ अभियान कम गर्नुहुन्छ तर गजलको अध्ययन बढी गर्नुहुन्छ र बढी लेख्नुहुन्छ यो दुईवटा धारले अहिले नेपाली गजललाई झुरुक्क उचालेको मैले पाएको छु यसको सिद्धान्तमा जाने हो भने नि कसरी बुझ्नु भएको छ गजललाई मैले सामान्य मैले भन्दै आएको कुरा होइन गजल एउटा फारसी हिन्दी अरबी ठाउँबाट आएको कुरा हो सामान्य गजल सुरुमा आउँदाखेरि सामान्य सिद्धान्तबाट आए होला अनि बनाउँदै बनाउँदै मान्छेले बहर भनेको यो नेपाली छन्द जस्तो हुन्छ तो, तो लेभलमा विकास गर्दै आए होइन अनि कस्तो ट्रेन बस्थियो भने गजल भनेको संरचना नै के कि, हो भन्दा माया प्रेम अनि यो मो मोतीले पनि यो गजल कि नेपालमा भित्र आउने बेलामा कस्तो भयो भने राणाकालीन त्यो बेलाको समय डाँडाहरू अलिकति यस आराम होइन इस, स्त्रीहरूप्रति सुन्दर्यप्रतिको अलिकति डाँडाहरूको बढी मोह मोतीले पनि ती तो त्यो बेलामा बाँच्नको लागि त्यस्तै गजललेखेर नेपाली ने गजलमा भित्राइदियो यस कारणले गर्दा अलिक स्कुलिङ गलत ठाउँबाट था, गलत हिसाबले भयो त्यसका केही होलान् त्यो बेलाका बाध्यताहरू पनि होला त्यस कारणले गर्दा गजलको संरचना संरचना नै श्रृङ्गार हो भन्ने एक खालको त्यो मानसिकता परिरहेको छ सा, यो चाहिँ हुनुहुँदैन भन्ने मलाई लाग्छ अहिले सा। चाहिँ फरक विषयवस्तुमा पनि थुप्रै गजलहरू रजलहरू त सुनाउनुभयो मुक्तक पनि यहाँ लेख्नुहुन्छ है एउटा दिन्छ भन्नेहरू चिताले पनि जिन्दगी दिन्छ भन्नेहरू सधैँभरि दुनियाँमा बिकिन्छ भन्नेहरू चिताले पनि जिन्दगी दिन्छ भन्नेहरू सधैँभरि दुनियाँमा बिकिन्छ भन्नेहरू रात नपरुञ्जेलसम्म भ्रममै रहन्छन् रात नपरुञ्जेलसम्म भ्रममै रहन्छन् मेरो छाया मैसँग हिँड्छ भन्नेहरू निके सुन्दर मुक्तक चार, चार यो यो सुखसँग मुस्कुर सुखसँग मुस्कुर आएको अचानो भेटिँदैन खुकुरीको आँखा पनि तेटिँदैन सुखसँग मुस्कुर आएको अचानो भेटिँदैन खुकुरीको आँखा पनि त न्यानो भेटिँदैन यो समयको कस्तो शीतलहर चलिरहेछ यो समयको यो समयको कस्तो शीतलहर चलिरहेछ आफ्नै शरीर जलाउँदा नि न्यानो भेटिँदैन आफ्नै शरीर जलाउँदा नि न्यानो भेटिँदैन कुन सन्दर्भ कतिपय अवस्था कस्तो हुन्छ भने तपाईँलाई हिर्काउने मान्छे पनि खुसी हुँदैन चुट खाने मान्छे त अवश्य खुसी हुँदैन यस्ता कन्डिसनहरू वास्तवमा यहाँ माया छ बुझ्न एकदम एकदम मैले अप्ठ्यारो भारिदिएको छु बुझ्नको लागि तर यो सबै लमा लेखाएको छु मायामा लेख्या तँ मायामा हुन्छ कि छोडिदिइरह हुन्छ होइन छोडिदिने मान्छे पनि दुःखी हुन्छ जोसँग छुटिन्छ नि मान्छे ऊ पनि दुःखी हुन्छ कि अचानोमा हानेको छ सुखसँग अचानो पनि मुस्कु भेटिँदैन सुखसँग हाँसेको अचानो पनि भेटिँदैन र हान्ने खुकुरीको पनि आँखा ओभानो भेटिँदैन रोइरहेको हुन्छ यो अवस्था चाहिँ मैले त्यो प्रेमको त्यो चाहिँ पढाइका कुरा गरौँ अलिकति अब विभिन्न विधामा पुस्तकहरू प्रकाशित भइरहन्छन् पोखरामा पनि उपलब्ध हुन्छन् होइन किताबहरू यता निस्कने बित्तिकै आजकल निस्कने जे जस्ता पुस्तकहरू छन् आख्यान विधाका अनि अरू विधाका कतिको पढ्नुहुन्छ म एकदम सेलेक्ट गरेर पढ्छु मेरो त एकदम छुचो बानी छ यो कि किताब किताब किताब किताब के किताब छ सबै किताब नपढिदिने र म हल्लाको आधारमा किताब पढ्दिनँ यो त हुन्छ नि अलिकति अनि मैले किताब पढ्नको लागि रेफरेन्स लिने केही मान्छेहरू हुनुहुन्छ त्यो जसले जसले पढ्नुहुन्छ जसले अध्ययन गर्नुहुन्छ होइन उहाँहरूलाई मैले सबैभन्दा किताब पढ्ने रेफरेन्स लिने भनेको सरस्वती प्रत्यक्षा दिदी हो पोखराबाट अनि उहाँहरूसँग त्यो भौतिक माहौलको मान्छेसँग सोधेर मात्र किताब पढ्छु हल्लाको आधारमा त्यो किताब त बढ्ने बानी नै परेन मन को पुस्तकहरू मान्छे नै मनपर्छ सबैको लागि कस्तो कहिले पनि आफ्नो हुन्छ नि कतिपय स्रष्टाहरू पढ्दा पछाडि मात्र राम्रा हुन्छन् अगाडि आउँदा धेरै स्रष्टाहरू मेरो नजरमा नाङ्गिएका छन् पढ्दा अगाडि आउँदा सरुभक्ताई मलाई एकदम जहली सदाभार लगने जो प्रोग्राम में जानून आपको वोटेज को बोल तो कहीं छवि गिराने काम कहीं ना मैं ज्यादा प्रिय लगने मैं अब गीत गजल को गाने बजाऊ संगीत भर्ने स्रष्टा को कुरा गर मैलाई त एकदम यो तपाईँलाई त भन्दा पनि तपाईँलाई अप्ठ्यारो होला होइन मैले पहिला अघिल्लोचोटिबाट पनि तपाईँलाई पछाडिबाट त इम्प्रेसन पार्ने त खा एक खालको हुनसक्छ ममा तँ सुरुबाट तँ स्कुलिङ पनि त्यहीँबाट भयो सुरुवात तपाईँकै गजलहरूबाट सुनेर सुरुवात भएको भएर त्यो पन्चिङ भइराखेको पनि हुनसक्छ र मैले सधैँ आशा गर्ने मान्छे तपाईँ र मलाई गजल राम्रो गाउने भन्ने आशा लाग्ने मान्छे तपाईँ भयो र अहिले गाउँदै गरेकोमा राम्रो गजल यो समय। सोर गीत गजल त केटा मान्छेमा मलाई रासिखेलसँग उभ्याउन लागेको पनि छैन गजल मैले लाग्छ शास्त्रीय सा। सङ्गीतको लागि र उसको लागि चण्डी प्रसाद काफ्लेसँग सङ्गीतको संग लागि उभिसक्ने देख्दिनँ हुन त सबैको मान्छे आफ्नो दृष्टिकोण हो शास गजलको एउटा बेस भने कि शास्त्रीय संगीत भएको कारणले गर्दा र शास्त्रीय सङ्गीतमा चनी प्रसाद काब्लेसँग उभ्याउने मान्छे मैले चाहिँ देख्दिनँ कहाँ कहाँ घुम्नु भएको छ यहाँ घुम्न त खै एकचोटि इन्डिया पनि पुगेको थियो अलि पहिला त्यसलाई विदेशै नभनिहालौँ अनि यो घुम्न यो माथिल्लो बेल्टतिर हिमालतिर अलिकति अलिअगाडि लम्जुङतिर पनि बिकट बिग गाउँतिर गइयो अनि यही सबै मुख्य सहरहरू यो सामान्य त रह त्यो त्यही नै हो रचना प्रस्तुत गर्ने सिलसिलामै पुग्नुभयो कि यतिकै घुम्नु कहीँ कतिपय ठाउँमा रचना प्रस्तुत गर्नै पुगिन्छ कतिपय ठाउँमा घुम्न पुगिन्छ त्यही त्यही नै रह्यो एकचोटि त्यो लमजुङमा चाहिँ एकचोटि पत्रकार बनेर सुधै हिँडेको छु एकचोटि लमजुङ जाँदा चाहिँ त्यो समय परिरहेको <laughs> त्यस्तो त भइरहेको अविस्मरणीय त्यस्तो कुनै घटना छ रचना बासनका क्रममा एकदम कस्तो भने एकचोटि दमौली आएको थियौँ हामी अक्षरयात्रा लिएर अक्षरातर एउटा अभियान छ पोखराबाट प्रत्येक महिनाको एउटा शनिबार चाहिँ हामी पोखरामा होइन बाहिर रह गएर त्यहीँ लेखेर त्यहीँ वाचन गरेर त्यहीँ सुनाउँछौँ त्यो दमनीमा राख्नु भएको थियो साथीहरूले त्यो दिनमा आइयो बेलुका आज चाहिँ यहीँ बस्नुपर्छ सुन्नुपर्छ भन्ने भयो त्यहाँको त भानुभक्त एफएमओको स्टुडियो मन दाई मन छेत्री दाई उद्दिपराज ढुङ्गाना दाई म र कृष्ण पोखराबाट चाहिँ त्यहाँ कस्तो रहेछ भने एउटा प्रोग्राम स्रष्टाले नै प्रोग्राम चलाउने बाहिरबाट आएको स्रष्टाकै इन्टरभ्यू राति दस बजेपछि यस्तो सरप्राइजिङ तरिकाले हामी आफैमा किन गएको भन्ने पनि थाहा थिएन अनि भित्र एकैचोटि ढोकाभित्र हालेर अब इन्टरभ्यू सुरु भनिदिनु भयो सब सक कसले लिने चिट्टा थुने इन्टरभ्यू कसले लिने इन्टरभ्यू चिट्टा थुने चलन रहेछ बर्बाद धन्न मलाई परेन मन्दालाई पर्यो एकदम रमाइलो लागेको त्यो क्षण मलाई एकदम के एउटा सरप्राइजिङ टाइपको त्यो क्षेत्र मेरो जीवनमा एकदमै अविस्मरण लिएछ अब अन्तिम चरणमा आएका छौँ एउटा कुनै सिर्जना फेरि पनि म यसरी लोभिएछु तिमीलाई भेट्नलाई म यसरी लोभिएछु तिमीलाई भेट्नलाई जसरी बच्चा लोभिन्छ मिठाई भेट्नलाई म यसरी लोभिएछु तिमीलाई भेट्नलाई जसरी बच्चा लोभिन्छ मिठाई भेट्नलाई ढुङ्गाको साथ भनेको सतहसम्म मात्र हो ढुङ्गाको साथ भनेको सतहसम्म मात्र हो तिमी आफै पौडाउनु पर्छ गहिराई भेट्नलाई तुम्हें फै पौड़ पर्च गहिराई भेटनालाई जिस बच्चा लोभि मिठाई भेटनाई मूरा जिंदगी मूरा जिंदगी कम पर्स घड़ी भि घुमने सुई को दौड़ाई भेटनालाई घड़ी भि घुमने सुई को दौड़ाई भेटनाई अंतिम शेर तिमी सिंगो रुख फनेर उजल मेरे मित्र एमपी केस को लगी एमपी तिमी सिङ्गो रुख भनेर उभिनुपर्छ लहर र आफै आउँछ तिम्रो उचाइ भेट्न र कसैलाई भेट्नको लागि त्यसरी आतुर भएको वा मिठाई प्रति जसरी लोभ हुन्छ मान्छेको त्यही अनुसार जसरी सोच्नुहोस् मैले यहाँ लेख्याले सम्झाएर लेख्या हो देशलाई लेखे हो जसरी लो बच्चा लोभिन्छ देश भेट्नलाई यो दसैँ तिहार आउँदा पर्दैछ जसरी बच्चा छ जसरी बच्चा मिठाई भेट्नलाई लोभिन्छ यो दसैँ तिहारमा पढ्दैछु त्यसरी नै देश भेट्नलाई लोभिन्छ मैले यसरी लेख्या हो मान्छेको सोचाइको दायरामा भर पर्ने कुरा हुन त अहिलेसम्म तपाईँको किताब निस्केको छैन मलाई मनपर्ने आफैलाई यो चाहिँ गजल लेख्या हो मैले भन्ने पचास छुट्टा जति भयो होला मैले धेरै लेखेको छैन किताब निकाल्ने सोच मैले हिजो पनि एक ठाउँमा भनेको थिएँ विद्यार्थीले किताब निकाल्ने सोच राख्यो भने त्यो अपरिपक्वता हुन्छ जुन दिन मैले आफूले आफैलाई विश्वास गर्छु त्यो दिन मात्र र अवश्य के गर्दै हुनुहुन्छ अब त यही पढाइको कुरालाई नै निरन्तरता दिने र साहित्यलाई त्यही सँगसँगै अध्ययनको क्षेत्र हुन्छ नि साहित्यमा पनि अध्ययनको दायरा अझै बढाएर धेरै तल धेरै कम छ हाम्रो अध्ययन र हामी धेरै कम छौँ भन्ने मलाई आज पढ्दै आएको छ जब हिन्दी फराज दुष्यन्तको गजलहरू पढ्दै गइन्छ यी गजलहरूमा मलाई एकदमै ठुलो भूमिका राख्नुहुन्छ निरज दाईले उहाँको त्यो प्रेरणा भाइ हामी यहाँ छौँ भनेर देखाइदिनु भएको कहाँ छु भन्ने कुरा त्यो आफूलाई हुन्छ नि कतिपय थाहा हुँदैन कुवाको भ्याकुताले बनेर बसिरहेको अवस्थामा बाहिर समुद्र पनि छ है भनेर देखाइदियो भने त्यो मान्छे महान् हुन्छ र मैले भर्खर बुझे जस्तो लाग्छ कि कुवा म त कुवा नै संसार भनेर बसिरहेछु अब समुद्र देखेपछि के गर्ने एकदम कि आफूलाई के गरौँ गर अन्यहरूको स्थिति जुन दिन बुझ्दै गइन्छ त्यो दिन निकालौँला र त्यही बुझ्ने क्रममा नै रहन्छु हुन्छ यो समयका लागि हामी आभारी छौँ र जाँदा जाँदै कुनै एउटा सिर्जना सुनाउनु यहाँ मान्छेहरू खुट्टा तान्ने आशमा हिँडेका छन् यहाँ मं खुट्टा ताने आश में हिड़का बरु यूल काड़ा को विश्वास में हिड़का यहाँ मं खुटा ताने आश में हिड़ बरु यूल काड़ा को विश्वास में हिड़ देखने था बुझने देखने लुझने पानी भिपाई प्यास में हिड़का पानी भिपनी मछा प्यास में हिड़न बरु फूलर काड़ा को विश्वास में हिड़न एक दिन आपने धरातल में खसर सीद्धिने एक दिन एक दिन आपने धरातल में खसे सीद्दीने चंगा जस्ता के आकाश में हिड़का चंगा जस्ता के आकाश में हिड़का कहे निप्ने हो ये विश्वास को दीओ पानी कंपे निप्ने हो कहाँ पुगेर हो निपनेस को दिवानी हाथ में राखे सपना हिड़ा हाथ में हिड़का आकाशाद खुला आकाशले स्वयं चरा पिंजड़ा को तलाश में हिड़का स्वयं चराहरू पिन्जडाको तलाशमा हिँडेका छन् यहाँ मान्छेहरू खुट्टा तान्ने आँसमा हिँडेका छन् परुवी फुलहरू काडाको विश्वासमा हिँडेका छन् हजुर यसपालि दसैँ कसरी मनाउँदै हुनुहुन्छ अनि दसैँ चाहिँ कसरी मनाउन पर्छ भन्ने सल्लाह छ यहाँको अरूलाई मैले त यसपालि गाउँमा गएर मनाउँछु होइन अब त्यही मैले के भने मान्छेहरू भन्छन् नि यो तडक भडक यताउता यो सामान्य कमन ल्याङ्ग्वेज लाग्न थालिसक्यो आजकल होइन मैले के भन्छु भने तपाईँले जति सोच्न सक्नुहुन्छ त्यही गरेर मनाउनुहोस् आफ्नो सोचाइको दायराभन्दा बाहिर न नि ननिस्किनुहोस् दसैँ होइन कुनै पनि चाडपर्व मनाउनको लागि तपाईँ र अर्को कुरा चाडपर्व मनाउने भनेको सन्तुष्टिको लागि हो मान्छे आफू सन्तुष्टि भएन भने खसी काटेर नयाँ लुगा लगाएर बाहिर राम्रो देखाएर कहिले पनि चाडपर्व मनाएर राम्रो हुँदैन त्यही भएर आफ्नो सोचाइको दायराभित्र बसेर चाडपर्व मनाउनुहोस् यो अवसरको लागि राजधानीमा आएको बेलामा राजधानी र रा मुफसललाई जोडिदिने यो पुल बनेको छ रेडियो सगरमाथा र पुललाई धानेर रा राखिदिनु भएको छ दिदीले यसको लागि समग्र रेडियो परिवार र दिदी निरा राणाभाटप्रति म एकदमै आभारी छु हुन्छ धेरै धन्यवाद अनि यहाँलाई दसैँ र तिहारको पनि शुभकामना छ हजुर यहाँलाई पनि आर्थिक मङ्गलमय शुभकामना हामीले आज कार्यक्रम खुला युवा सर्जक सुमन लम्सालसँग कुराकानी गर्यो त्यसै गरी अर्का सर्जक एमपी केयरलेससँग पनि कुराकानी गर्यो हामी दुवै सर्जकहरूप्रति आभार व्यक्त गर्न चाहन्छौ अब भने यही क्रममा एउटा अर्को गजल सुनाउँछौ सु।